त्रयोदश अध्याय कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि तहाँ सती सतीदेवीको सम्पूर्ण अंगपतन भएपछि श्री महादेवले चित्त दृढ गर्न नसकी हा सती देवी भनी भुइँमा परिमूर्छा भए फेरि चेष्टा भयो र सुस्केराहाली मनले सतीदेवीलाई सम्झी बहुला जस्ता भई जहाँ तहाँ फिर्न लागे यस्ता तरहसित हिँडेका महादेवलाई देखि तारका दैत्यले आफ्ना मन्त्री छेउ भन्यो हे मन्त्री सतीदेवी मर्नाले महादेव हिँडेको देखिस। हेर बहुला जस्ता भई हा सतीदेवी भनी जहाँ तहाँ घुमि हिँड्दछन् यसै अवसरमा देवताहरूसित युद्ध गरी इन्द्रको अमरावती जितिलियौँ अब हामीलाई को के गर्न सक्ला जाऔँ भनी सबै जो जति भएका हात्ती घोडा सेनाहरू अघि लगाई मन्त्री समेत भई लडाइँ गर्न भनी तारकासुर अमरावतीमा गयो तब इन्द्र डराई हे देवता हो अब यहाँ नबसौँ किनभने तारकासुर दैत्यलाई महादेवले वरदान दिनुभएको छ त्यसलाई युद्ध गरी जित्न कोषकला भागौँ भने स्वर्गदेखि भागी मृगस्थलीमा आइ बसिरहे देवताहरू भागेपछि तारकासुर दैत्यले इन्द्र इन्द्रकी इन्द्राणीसित सहित अमरावती लि स्वर्गमर्त्य पाताल तिनै लोकको राजा गरी आनन्दले रह्यो ये अगस्त मुनि तहाँ उपरान्त महादेव पृथ्वी भ्रमण गर्दै मृगस्थलीमा आइपुग्नुभयो महादेव आउनुभएको देवताहरूले देखेर साष्टाङ्ग प्रणाम गरी हे ईश्वर तपाईँ छेउ मृतक छैन आँखा उगारी हेर्नुहोस् पापिष्ठ तारकासुर दैत्यले इन्द्राणी सहित अमरावती लियो त्यसलाई हजुरबाट वरदान दिनुभएको हुनाले हामी इन्द्रादि देवता देवताले युद्ध गर्न नसके भागी यहाँ आइ बसिरहेछौँ हाम्रो रक्षा गर्न पापिष्ठ तारकासुर दैत्यको नाश गर्नुहोस् भनी विन्ती गरे यति इन्द्राजी ते तेत्तिस ते, देवताले विन्ती गरेको सुनी महादेवले आँखा उगारी भयो, र इन्द्राजी देवताहरूलाईदेखि केही जवाफ नगरी सतीदेवीलाई नै सम्झी हा सती भनी तहाँदेखि पनि जानुभयो महादेवले शोक गरेको यावत जीवातमा जति प्राणी छन् कसैले पनि सहन सकेनन् यस्तै तरहले महादेवले शोक गरी एक वर्ष तक पर्वत पृथ्वी भ्रमण गरी हिँड्दा भए तहाँ उपरान्त एक दिन श्री महादेवले चित्त दृढ गरी हेरेर सतीदेवीको शरीर आफूसित रहेनछ भने थाहा पाए अब कसो गरू कहाँ जाउँ भनी भरिसके चित्तलाई धैर्य गरी अब तपस्या गर्न उत्तरापन्थमा जान्छु भने जानुभएको त चित्त दृढ हुन नसकी भ्रम भई उत्तरतिरको बाटो छोडी दक्षिणको बाटो लागिर जाँदा जाँदा कर्णाटक पुगे कर्णाटक नगरका नजिकमा एक ब्रह्मपुर थियो जहाँका ऋषिहरू गंगामा स्नान गर्न गएका थिए महादेव त्यतैबाट जानुभएको ऋषिपत्नीहरूले देखेर आपसमा बोल्न लागे हे पत्नी हो ती गएका महादेव हुन् हेर सतीदेवी मर्नाले बौला जस्ता भई त्यस्ता डबलले हिँड्दछन् हाम्रा ऋषिहरू एक भक्त रहनाले दुर्बल पनि छन् हामीलाई कामभोगले सन्तोष गरिदिन सक्दैनन् यस अर्थले श्री महादेवका पछि जाऊँ भनी एकैसाथ ऋषिपत्नीहरू पछि लागि गए ऋषिपत्नीहरू गएको गङ्गामा स्नान गर्न गएका ऋषिहरूले चाल पाएर खबर गर्दै गए बाटामा गई भेटाएर हे महादेव तिमीले हाम्रा स्त्रीहरू किन हरण गरी ल्यायौ भनी भने ऋषिहरूले यस्तो भनेको सुनि तिम्रा स्त्रीहरू म किन हरण गरी ल्याउँथेँ भनी महादेवले भने तब ऋषिहरूले यी तिम्रो पछि लागि आएका को हुन् त भने महादेवले फर्किहेर्दा ऋषिपत्नीहरूलाई देखेँ मैले त ल्याएको होइन किन आएछन् भनी भने तब ऋषिहरूले हे महादेव तिम्रो लिङ्गदेखि हामीहरूका स्त्री पछि लागि आएका हुन् त्यो तिम्रो लिंग पतन होस् भनी श्राप दिए ऋषिहरूका श्रापले श्री महादेवको लिङ्ग पतन भयो त्यस लिङ्गदेखि ज्योतिर्लिङ्ग उत्पत्ति भई ब्रह्माण्ड संसार छोप्न लाग्यो तब देवता प्रवृत्ति ऋषि यक्ष गन्धर्व किन्नर दैत्य चाडै, श्री विष्णु छेउ गई विन्ती गरी ज्योतिर्लिङ्ग उत्पत्ति भएको हाल सुनाइ भने कि हे वैकुण्ठानाथ श्री महादेवको ज्योतिर्लिङ्ग उत्पत्ति भई ब्रह्माण्ड संसार छोप्न लाग्यो त्योदेखि विन्ती गर्न आएका हौ गर्न आयौँ अब जसो गर्ने हो चाँडो गर ब्रह्मा भने ब्रह्मादिले भनेको सुनि श्री विष्णु तत्काल उठी ज्योतिर्लिङ्गलाई अँगालो हाल्दै ज्योतिर्लिङ्ग साम्य भयो भइगयो त्योदेखि सम्पूर्ण देवता यक्ष गन्धर्व किन्नर दैत्यले धन्य विष्णु भनी अनेक तरको स्तुति गरी आफ्ना आफ्ना आश्रममा गए तहाँ उपरान्त ज्योतिर्लिङ्गदेखि प्रत्यक्ष भई श्री महादेवले ऋषिहरू छेउ आई आज्ञा गरे हे ऋषि हो निरपराधमा तिमीहरूले मलाई शराब दियो तिमीहरूको पनि वाक्य अशुद्ध होस् फेरि ब्राह्मणीहरू पनि एक पुरुष भनी बस्न नसकुन् भनी श्रराब दिएर उत्तरापन्थमा गई काम क्रोध लोभ मोह छोडी सम्पूर्ण इन्द्रियवादी आँखालाई परब्रह्ममा मिलाई बढा कष्टले तपस्या गरिरहे हे अगस्त्य मुनि तहाँ उपरान्त हिमालय पर्वतले आफ्नो स्त्री मेनका गर्भि भएको चाल पाएर बहुत खुसी भई आफ्नो मर्यादाले उचित कर्म गरिदिए दस मास पूर्ण भयो र मेनकाका गर्भदेखि पर्वतकी कन्या जन्मिन् कस्ति कन्या बने रक्तवर्ण हजार सूर्यका जस्तो तेज भए कि कोमल अति सुन्दरी पद्मपत्र जस्ता नेत्र भए कि जन्मेको जन्मेकोदेखि हिमालय पर्वतले वशिष्ठ प्रभृति ऋषि ज्योतिषीलाई डाकी विधिसहित निवारण गराए वशिष्ठ प्रभृति ऋषि ज्योतिषीहरूले भने हे हिमालय यस बालिकाको नाउँ पार्वती राख्यौ भने र हिमालय पर्वतले पनि मणिमाणिक इत्यादि नाना रत्न सुवर्ण दक्षिणा दिई भोजन गराए ऋषि ज्योतिषीहरूले भोजन गरिसकि हिमालय पर्वत छेउ गई भने हे हिमालय तिमी धन्य रहेछौ किनभने यी बालिकाले श्री महादेव स्वामी पाई चतुर्दश भुवन रानी हुनेछिन् सम्पूर्ण दैत्य सम्हार गर्नेछिन् तिम्रा भावभक्तिदेखि हामी पनि कृतार्थ भयौँ अब आज्ञा दिए आफ्ना आफ्ना आश्रममा जान्छौँ भने ऋषि ज्योतिषीले भनेको वचन सुनि हिमालय पर्वत खुशी भई साष्ट्राङ्ग प्रणाम गरी जानुहोस् पनि बिदा दिए र ऋषि ज्योतिषीहरू आफ्ना आफ्ना आश्रममा गए जहाँ उपरान्त पार्वती पनि शुक्ल पक्षका चन्द्रमाझै दिनदिनै बढी ठुली भइन् खेल्दा पनि शिवपूजा गरी खेल्थिन् यस्ता पार्वतीले बाल अवस्थादेखि सधैँ शिवको भक्तिमा चित्त लगाइरहेकी थिइन् एक दिन नारद ऋषिले विष्णु छेउ गई भने हे वैकुण्ठ नाथ हिमालय पर्वतकी पुत्री पार्वती नाउँ गरेकी कन्या तिमी योग्य छन। बस्ती भने लक्ष्मी लक्ष्मीभन्दा पनि अति सुन्दरी छन। बत्तिस लक्षणले युक्त भएकी ती कन्यालाई तिमी बिहा गर नारदको वचन सुनि श्री विष्णुजी आज्ञा गर्छन् हे नारद हामीलाई दिनन् र नारद ऋषिले त्यो धन्दा तिमीलाई किन चाहियो म गई अहिले निधो गरी आउँछु भने हिमालय पर्वत छेउ गए हिमालय पर्वतले भेटी शिष्टाचार गरे तब नारद भन्दछन् हे गिरिराज तिमी छेउ केही बिन्ती गर्न आए तिम्री पुत्री बैकुण तिम्री पुत्री पार्वती वैकुण्ठ श्री विष्णुलाई देऊ य यति नारद ऋषिको वचन सुनि हिमालय पर्वत खुसी भई हे नारद भलो भन्यौ तिम्रो आज्ञाले मेरी पुत्री पार्वती विष्णुलाई दिए विष्णु छेउ विष्णु छेउ गई यसै भने अनि हिमालयले भनेपछि नारद ऋषि वैकुण्ठमा गए र हिमालय छेउ भएका कुरा सब वृत्तान्त कहे हिमालय पर्वतले आफ्नी छोरी पार्वती तिमीलाई दिए भनी भने यति नारद का वचन सुनि विष्णु सन्तोष भई हे नारद मुनि तिमी धन्य रहेछौ अब आफ्ना आश्रममा जाऊ भनी बिदा दिए र नारद ऋषि आफ्ना घर गए तहाँ उपरान्त हिमालय पर्वतले पर पार्वती कन्यादान दिन भनी सामग्री तयार गरी नारद ऋषिलाई डाकी विष्णु विष्णुझेउ पठाई लग्नठ राई आफ्ना गुरु वशिष्ठ बृहस्पति प्रवृत्ति सम्पूर्ण देवता ऋषि ऋषि यक्ष गन्धर्व किन्नर दैत्य नाग सबैलाई निमन्त्रण गरे श्री विष्णु पनि पार्वती कन्यादान लिन भनी हिमालय पर्वत छेउ गए नेनकाले पार्वतीलाई हिरा मोती मणिमाणिक नाना रत्नले झकिझकाउ गरी वस्त्र अलङ्कार भइराई सिँगारी राखेकी थिइन् त्योदेखि जया विजया अजिता अपराजिता नाउँ गरेका सखीहरूले पार्वती छेउ भने हे पार्वती आज तिम्रो विवाह हुन्छ विष्णुलाई कन्यादान दिन्छन् भनी कए यति सखीहरूले भनेको सुनि पार्वतीले मनमा सन्देह गरी मैले बाल अवस्थादेखि श्री महादेव पति पाऊँ भनी धाइरहेछु अझ पनि श्री महादेवलाई नदिई अरू कसैलाई दिए भने आत्महत्या गरी मर्दछु यति पार्वतीका वचन सुनि सखीहरू भन्छन् हे पार्वती उसो भए यहाँ नबस्छ हामी कसैले नदेख्ने ठाउँमा लुकाइ आउँछौँ हिँड त्यसो गरे त्यसो नगरे तिमीलाई लैजान्छन् यति सखीहरूले भनेपछि जसो गर्ने हो गर भनिन् र सखीहरूले नदीका तिरमा तिरका वनमा लगी कसैले नदेख्ने ठाउँमा लुकाइ आए तहाँ उपरान्त हिमालय पर्वतले आफ्ना गुरु बृहस्पतिलाई यज्ञमा बसाली विधि गराई कन्यादान दिन भनी पार्वतीलाई लिन पठाए तर घरमा देखेनन र जहाँ तहाँ खबर गरे कहीँ पाउन सकेनन र हिमालय पर्वतले चित्त आकुल गरी गुरु बृहस्पति ऋषि छेउ गई पार्वती कहीँ छैनन् कसो गरू भने यति हिमालय पर्वतले भनेको वचन सुनी बृहस्पति ऋषिले यस लग्नमा भएन भने विष्णु छेउ भिन्ती गरे तब विष्णु प्रवृत्ति सम्पूर्ण देवता आफ्ना आफ्ना आश्रममा गए तहाँ उपरान्त पार्वतीलाई लुकाइ आएपछि उनी नदीका तिरमा बसी बालुवा ल्याइ शिवलिङ्ग बनाई महादेवको आराधना गरी पूजा गर्न लागिन् त्यस बालुवाको लिङ्गदेखि महादेव प्रत्यक्ष भई आफ्नो स्वरूप दर्शन दिए हे पार्वती मलाई किन आराधना गर्यो भनी आज्ञा भयो र पार्वती विन्ती गर्छिन् हे जगदीश्वर मैले बालक अवस्थादेखि महादेव स्वामी पाऊँ भनी हजुरलाई थाहा छु मेरा पिता हिमालय पर्वतले विष्णुलाई कन्यादान दिन लाग्दा भागी यहाँ आइ लुकिरहेकी छु रक्षा गर मदेखि प्रसन्न हो भनी विन्ती गरिन् र महादेव आज्ञा गर्छन् हे पार्वती तेरा बाबा महतारेले खन्यादान नदिए तँलाई मेरी भन्नु हुँदैन भनी आज्ञा हुँदा फेरि पार्वती विन्ती गर्छिन् हे ईश्वर जसो गर्ने हो मलाई उपदेश गर भनिन् र महादेव आज्ञा गर्छन् हे पार्वती विष्णु आए तँलाई जस्तो उपदेश गर्न् त्यसै गरे यस्तो महादेवले आज्ञा भएको सुनि पार्वतीले हवोस् भनी साष्ट्राङ्ग प्रणाम गरिन् र महादेव अन्तर्दान भए तहाँ उपरान्त पार्वती घर गइन् हिमालय पर्वतले पार्वती आएकोदेखि क्रोधले कहाँ गइथिस् भनी सोधे पार्वती भन्छन् हे पिता मैले केटाकेटीदेखि नै महादेव स्वामी पाऊ भनी उनैलाई थाहै रहेछु तपाईँले विष्णुलाई कन्यादान दिन लाग्दा लुक्न गएकी थिएँ यदि पार्वतीले भनेको वचन सुनिवारणका दिन वशिष्ठ प्रभुति ऋषि ज्योतिषीले भनेको कुरा सम्झि हिमालय पर्वत चुप लागे तहाँ उपरान्त पार्वतीले कहिले विष्णु आउनन भने श्री महादेव स्वामी पाउना निमित्त नाना तीर्थ दान धर्म जप तप यज्ञ गर्न लागिन् शिवलिङ्ग बनाई पूजा गर्न लागिन् पार्वतीले यस्ता तरहले भक्ति गरेको देखि विष्णु शङ्खक्र गद गदा पद्म लिई गरुडमाथि सवार भई पार्वती छेउ आएर भने हे पार्वती तिमीले नानातीर्थ व्रत दान धर्मयज्ञ जप गरेकोदेखि म सन्तोषमय वरदान ल्याऊ भने यति विष्णुले आज्ञा गरेको सुनि पार्वतीले भनिन् हे परब्रह्म अरू थोक वरदान के मागौँ श्री महादेव स्वामी पाऊ यति पार्वतीले भनेको वचन सुनि विष्णु आज्ञा गर्छन् हे पार्वती तीर्थ व्रत दान धर्म जबभन्दा पनि उत्तम कुरा म कहन्छु एक चित्त भैसु न श्री स्वस्थानी परमेश्वरीको व्रत गर त्यस व्रतको प्रभावले जगदीश्वर महादेव पति पाउली श्री विष्णुले यति भनेको सुनि पार्वती फेरि भन्छन् हे लोकनाथ त्यस व्रतको विधि कस्तो हो के गर्नुपर्छ त्यो आज्ञा गर्नुहोस् भन्दा विष्णु आज्ञा गर्दछन् हे पार्वती पौष शुक्ल पूर्णिमाका दिनदेखि व्रत आरम्भ गर्नुपर्छ त्यो कस्ता हिसाबले भने वोडाका नङ काटी सूची भई एक भक्त रही स्नान गरी नित्य मध्यान्न कालमा महादेवको पूजा गर्नु र महिना दिन भएपछि माघ शुक्ल पूर्णिमाका दिन अष्टोत्तर सय रोटी अष्टोत्तर सय अक्षता अष्टोत्तर सय बेलिपुष्प अष्टोत्तर सय कुटका सुपारी पान जात जातका फलफुल सब थोप तयार गरी आर्सीमा ओमकार लेखी गङ्गाजलले स्नान गराउनु वस्त्र पहिराउनु रक्त चन्दन सिन्दुर फल धूप दीप नैवेद्य कस्तुरी भेटी चढाउनु सु सोड सोपचारले पूजा गर्नु जप गर्नु स्तत्र पाठ गर्नु अर्घ्य दिनु हे पार्वती श्री स्वस्थानी परमेश्वरी भने कि छन् भने देले स्थता अष्टासु चेला मातृकाष्टस्थिता ख खड्गमत्रिशूल चोर्ध चर्धच वरमुल चतुर्भुज त्रिनेत्र चर्वलङकारभूषिता सावा स्वस्तानी जगदीश्वरी अष्टदल पद्मा अष्टमातृका उसमाथि खड्ग त्रिशूलवर निलोत्पल हातमा लिएकी चार हात तिन आँखा भएकी नाना अलंकार लाएकी पितवर्णभन्दा पनि अधिक स्वाभावमान भएकी परमेश्वरीलाई ध्यान गरी हे ईश्वरी भनी उनैसित वरदान माग्नु र प्रसाद जिक्नु उहाँपछि अष्टोत्तर सय रोटीमध्ये आठ रोटी आठ अक्षता आठ बेलीपुष्प आठ यज्ञोपित आठ कुटका सुपारी सगुन समेत आफ्ना पुरुषलाई दिनु पुरुष नभए छोरालाई दिनु छोरा नभए मित छोरालाई दिनु मिछोरा पनि नभए जुन कामनाले व्रत गरेको छ मेरो फलानु कामना सिद्धि होस् पनि गंगामा लगी बगाउनु सयरोटी आफूले फलाहार गर्नु रात्रिमा जागरण गरी उनै ईश्वरीको महिमा सुन्नु सुनाउनु हे पार्वती श्री स्वस्थानी परमेश्वरीको प्रसाद लिने बेलामा महादेव तिमी छेउ आइपुग्नन् तिम्रो भक्तिदेखि म सन्तोष भएँ महादेव स्वामी पाएँ भनी वरदान दिए यति विश्वम्भर मूर्ति श्रीनारायणले केपछि पार्वतीले मनमा आनन्द गरी श्रद्धापूर्वक पूजा गरी प्रणाम गरिन् पार्वतीले पूजा गरिसकेपछि विष्णु गरुडमा सवार भए तहाँदेखि अन्तर्दान भई वैकुण्ठ जाँदा भए यति श्री स्कन्दपुराणे केदारखण्डे महा माघ महात्मे कुमार अगस्त्य सम्वादे श्री स्वस्तानी परमेश्वर व्रत कथा कताया, कथायाम विष्णु श्री स्वस्तानी व्रतोपेसो नाम त्रयोदशोध्याय